टाइम प्रभावकारी स्वास्थ्य सेवा कोतनगर पोलिंग एवं रतनगर, रतनगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड को चोक चितोवनो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 बाल रोग सेवा स्त्री तथा प्रसूति रोग सेवासिकार्मेसी प्रतारोपण डाक्टर सुरेश पांडे द्वारा ढार दुखने हाथ घोड़ा झमझमाने सील्का हाँ पोलने जोर्नी दुखने सुनिने घोड़ा खी हाथ घोड़ा को बांगो टिंगो को बात यूरिक एसिड आदि समस्या भाई बिरामी को सफल भैर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 धैका लागि रेडियो अर्पण एक सय चार पाँच मेगा हलसँगै लाइनमा एक एकीकृत एक नेकपा माओवादीको युवा संगठन ओएसएले गरेको बन्दको कारण चितवनको जनजीवन कष्टकर बनेको छ चितवन हुँदै पूर्व पश्चिम चल्ने गाडी बिहानैदेखि ठप्प छ जबरदस्ती चन्दा सङ्कलनको अभियोगमा पक्राउ परेको आफ्ना कार्यकर्ता छार्नु पर्छ माग गर्दै वायल्सेल छ जिल्ला बन्द आह्वान गरेको हो जिल्ला प्रहरी कार्यचितुवले पक्राउ परेका छजना विरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ पक्राउ परेका मध्ये दुईजनालाई प्रहरीमाथि कार्यालयमा माने आक्रमण गरेको भन्दै सार्वजनिक अपराध इन अन्तर्गत र अरू चारजनालाई चन्दा ऐन अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाइएको छ अनुसन्धानको लागि थप पाँच दिनसम्म थुनामा राख्न सक्ने गरी जिल्ला अदालतबाट म्याथ भएको प्रहरीले जनाएको छ यसैबिच बन्द गराउँदै हिँडेको वाइसेलका कार्यकर्ताले एउटा एम्बुलेन्स तोडफोड गरेका छन् बन्दकर्ताले नारायणगढको हाकिमचोकमा ना दुई नम्बरको एम्बुलेन्स तोडफोड गरेको सितोन प्रहरीले जनाएको छ राष्ट्रपति डाक्टर राम्रण यादवले मङ्सिर चारका लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट नहुने बताउनु भएको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दालसँग आजसित निर्वाचन भएको भेटमा राष्ट्रपति यादवले दलहरूबीच भएको छलफलको निष्कर्षको बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो उहाँले निर्वाचनको विपक्षमा रहेका दलहरूसँग वार्ता गरी चाँडो निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि आग्रह गर्नुभएको थियो जवाफमा प्रचण्डले दलहरूबीच निर्वाचन गर्ने विषयमा नै सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको र निर्वाचनको विपक्षमा रहेका दलहरूसँग पनि विनाशर्त वार्ता गर्न सरकारले पत्रचार गरेकाले अब चाँडै निकास निस्कने बताउनु भएको थियो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष किरराज रेग्मीले अमेरिकाको भ्रमणमा जानुहुने भएको छ पहिलो पटक विदेश भ्रमण जाने तयारी गर्नुभएका रेग्मीले रेग्मी, रेग्मी असोजमा हुने संयुक्त राष्ट्रसङ्घको अडसठी महासभालाई सम्बोधन गर्न रेग्मीको टोली अमेरिका जाने तयारीमा लागेको हो दस सदस्य टोलीको नेतृत्व गर्दै रेग्मी असोज पहिलो साता अमेरिका जानुहुनेछ मुलुकमा हुने मुलुकमा कुनै भवितव्य नपरे उहाँ अमेरिका जाने र त्यसका लागि होटल बुकिङ लगायत व्यवस्थापनको प्रक्रिया सुरु गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ रेग्मी नेतृत्वको टोलीमा परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरे परराष्ट्र सचिव शिष्टाचार महापाल राष्ट्रसङ्घ महाशाखा प्रमुख र अन्य दुई अधिकारी रहने तयारी भइरहेको छ मक्सर चार गतिको लागि तय गरेको संविधानसभा निर्वाचनमा चाहिने सहयोगको लागि पनि रेग्मीको भ्रमण आवश्यक भएको भन्दै भ्रमण योजना बनिरहेको मन्त्रालय स्रोतको भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चारदलीय उच्च स्तरीय समितिले संविधानसभा चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउनु भएको छ जनकपुर में पत्रकार सम्मेलन में दलय सर्वसत्तावाद चलने समिति को कारण चुनावी वातावरण नबने वता चारंराष्ट्रीय दवाब में चुनाव स्वीकार करना बाध्य भुना में जान डराइकों ताले भाला मोहन वैदिक किरण को, को कारण चुनाव नहुने भैं चुनाव मुख्य राजनैतिक दल भागे बता सड़क विस्तारको कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा दुर्घटना बढ्दै गएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ बाटो फराकिलो बनाउने क्रममा सडक फेटी भत्काइएकाले दुर्घटनाको जोखिम बढेको हो पछिल्लो समय हरेक दिन जसो दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ नयाँ वर्ष शुरू भए दुर्घटना न्यूनीकरण भएको दावी गरे पनि केही दिन दुर्घटनाको क्रम बढेको छ विशेष गरी कोटेश्वर बानेश्वर र सडक खण्डमा दुर्घटनाको जोखिम उच्च छ धेरैजसो ठाउँमा फुटपाथ नभएको सडकको छेउछाउमा रेलिङ नभएको को सडकको बीच भागमा डिभाइडर नभएको तथा जेब्रा क्रसिङ नभएको र जेब्रा क्रसिङ भए पनि गलत ठाउँमा राखिएकाले पैदल यात्रुलाई समस्या भएको छ इजिप्टको राजधानी कायरोका विभिन्न स्थानमा कब्जा जमाएर बसेका मुर्से समर्थकहरूलाई हटाउन मन्त्री परिषदले प्रहर आदेश दिएको छ राजधानीको रब्बा अल अदविया मस्जिद नजिकै मुर्से समर्थकहरूले कब्जा जमाएर बसेका छन् आउने खतरालाई मध्यनजर गर्दै मन्त्री परिषदले उनीहरूलाई त्यहाँबाट हटाउन आदेश दिएको हो त्यस्तै अन्तरिम सरकारले खतराको सामना गर्न जस्तो सुकै आवश्यक कदम चाल्ने पनि निर्णय गरेको छ मुर्से समर्थकहरूले गरिरहेको नियमित प्रदर्शनले राष्ट्रिय सुरक्षामा खतरा बढाएको बताएको ठहर गर्दै त्यहाँका सूचना मन्त्री कोरिया सराफ अल दिनले जारी प्रदर्शनलाई समाप्त गर्न र उनीहरूलाई हटाउन कानुन र संविधानअनुसार नै प्रहरलाई आदेश दिएको बताएका छन् र श्रीलङ्काले दक्षिण अफ्रिका विरुद्धको पाँच एकादिवसीय क्रिकेटको श्रृङ्खला चार एकले जितेको छ गैराती भएको खेलमा एक सय अठाइस रनै विजय भएपछि श्रीलङ्काले फराकिलो अन्तर्य सिरिज जितेको हो तिन सय आठ रनको विशालक्ष पछ्याएको दक्षिण अफ्रिका त्रिचालिस र दसौँ ओभरमा सबै विकेट गुमाउँदै एक रनमा समेटिएको थियो उसका लागि कप्तान एभी डेभिलियर्सले सर्वाधिक एकाउन्न रन जोड्नु बाहेक अरूले बिर्सन लायक प्रदर्शन गरेका थिए दक्षिण अफ्रिकालाई स्वस्थ्यमा समेट्न सुरङ्का लकमल र अजन्था मेडिन्सले समान तिन तिन विकेट सेनानायक ने दुई विकेट हात पारे पैले बैटिंग घर जोड़ी श्रीलंका ने तिलक रत्न दिल्लीसन को सर्वाधिक उन्स रन को मदद ने तीन सौ सात रन बना इसी कुमार संघाकार ने आउट न भहत्तर रन जोड़े दिवस एक बजे सकियोना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 का लागि हजुर सु हजुर